कानो सन्याल र जङ्गल सन्थालसँग भेट एक दिन झापाबाट गोपालकृष्ण प्रसाद विराटनगर आउनुभयो उहाँले नक्सलवादी नेता चारो मजुमदारले तपाईँलाई भेट्न खोजेका छन् के गर्ने हो उहाँले भेट्नुपर्छ कि भन्नुभयो मैले प्रान्तीय सचिवालयको बैठक बोलाएर त्यस बैठकमा उनीहरूलाई भेट्नु उचित हुन्छ कि हुँदैन भन्ने बारेमा लामो छलफल भयो भेट्ने नहुने त होइन भेटौँ उहाँहरूका कुरा पनि सुनौँ र हाम्रा कुरा पनि भनौँ सम्बन्ध भनेको त प्रष्टाप्रष्टी हुनु नै राम्रो हुन्छ भन्ने विचार हामीले गरी हामीले भेट्ने निर्णय गर्यौँ भेट्नका लागि म राम्रसाद खनाल जुनादन आचार्य मोहन पोखरेल र गोपालकृष्ण प्रसाद जाने भयो भेट्ने समय र स्थान मिलाउने जिम्मा गोपाल कृष्ण प्रसाईलाई दिइयो गोपालकृष्ण प्रसाद झापा पुगेको केही दिनमा भेट्ने कुरा मिल्यो आउनुहोला भन्ने खबर आएपछि हामी झापा पुग्यौँ भारतमा नक्सलवादीको छेउछाउतिरको कुनै जङ्गलमा हाम्रो भेट्ने कार्यक्रम तय गरिएको रहेछ त्यहाँ विशेष गरी चारो मजुमदार र मेरो भेटको कार्यक्रम मिलाउने कुरा थियो सम्पर्क सूत्रसँग गोपालजीले सम्पर्क गराउनु भयो उनले हामीलाई त्यो ठाउँमा पुर्याए त्यहाँ कानु सन्याल र जङ्गल सन्थाल हुनुहुँदो रहेछ चारु मजुमदारलाई नदेखेपछि मैले खोइ त चारो भनेर सोधेँ चारो बिरामी परेकाले अहिले आउन सक्नु भएन तपाईँले कुरा गरेर आउनुहोस् भन्नुभएको छ हामी कुरा गरौँ भनेर कानु सन्यालले भन्नुभयो कानु सन्याल, सन्याल दार्जिलिङमा पढेको हुनाले निकै राम्रो नेपाली बोल्नुहुन्थ्यो जङ्गलमा सन्थालको बसोबास थियो उहाँ शुद्ध किसान तर सामन्तहरूले टिक्न नदिएर नेपाल छोडी भारत लाग्नु भएको थियो त्यहीँ कम्युनिस्ट बन्नुभएको रहेछ पहिले मार्क्सवादी पछि नक्सलवादी अहिले त उहाँको निधन भइसकेको छ कानुनो सन्यालले भन्नुभयो हामीले सशस्त्र सङ्घर्ष चलाइरहेका छौँ भारतमा क्रान्ति बेगले अगाडि बढिरहेको छ अध्यक्ष महत्त्सी तुङको नेतृत्वमा रहेको चिनिया कम्युनिस्ट पार्टीले हामीलाई खुल्ला समर्थन जनाएको छ हामी क्रान्तिमा सफल हुन्छौँ तपाईँहरू पनि क्रान्तिमा सहभागी हुनुहोस् भनेर बोलाएका हौँ गलगलिया वारी पारी र पारी के फरक छ र मेची पश्चिममा तपाईँहरू हुनुहुन्छ पूर्वमा हामी छौँ आवत जावत भइरहेको छ नाता सम्बन्ध भइरहेको छ सामाजिक व्यवहार पनि चलिरहेको छ हामी त एउटै हौँ हामीले एकातिर हतियारले लडाइँ लडिरहेका छौँ भने अर्कोतिर मेची पारी पनि त्यस्तै सङ्घर्ष नहुने कुनै कारण छैन एउटै मान्छे त हौँ हामी मैले सुनेको छु तपाईँहरूले राम्रो सङ्गठन बनाउनु भएको छ खुसी लाग्यो अब तपाईँ र हामी मिलेर क्रान्ति गर्नुपर्छ कोअर्डिनेसन केन्द्र बनाएर सशस्त्र क्रान्ति गरौँ वहाले आफ्ना कुराहरू एकैचोटिमा भन्नुभयो त्यति मैले उहाँको कुरा सुनिरहेको मात्र थिएँ अब मेरो बोल्ने पालो आयो मैले भने म तपाईँसँग दुईवटा रा कुरा राख्न चाहन्छु पहिलो अहिले हामीले मेची कोसीमा सुरु गरेका छौँ निश्चय नै प्रगति गरिरहेका छौँ तर अहिले पनि हाम्रो सङ्गठनको आधार भनेका विद्यार्थीहरू नै हुन् त्यो पनि सहरमा नै केन्द्रित छ हामीले गाउँतिर विस्तार गरेका छौँ जुन भर्खरै सुरु भएको छ पुरानो सङ्गठन चकनाचुर भयो अहिले हाम्रो संगठन तेज गतिमा अगाडि बढिरहेको छ तर हामी अझै पहाड़को गाउँ गाउँमा पुग्न सकेका छैनौँ हाम्रो पहल र तपाईँहरूको समर्थन भयो भने केही वर्षमा राम्रो सङ्गठन तयार गर्न सक्छौँ अहिले हामीले चाहेर पनि हतियार उठाएर आन्दोलन गर्ने अवस्था छैन त्यो आधार बनाउन सकेका छैनौँ अहिले हाम्रो विद्यार्थी र सहर केन्द्रित सङ्गठन मात्र छ हतियार चलाउन सक्ने खदिलो संगठन भएको छैन त्यसकारण हामीले हतियार उठाउन चाहेर पनि हाम्रो अवस्थाले त्यसो गर्न दिँदैन दोस्रो एउटा कम्युनिस्टले अर्को कम्युनिस्ट समक्ष इमान्दार भएरै कुरा राख्नुपर्छ त्यसैले यदि तपाईँ नराम्रो मान्नुहुन्न भने म मा इमान्दारीपूर्वक एउटा कुरा राख्न चाहन्छु यद्यपि भारतमा कसरी काम गर्ने हो त तपाईँहरूको विषय हो त्यसमा पनि यति लामो सङ्घर्षको इतिहास निर्माण गर्ने पार्टी र इतिहासबाट खारिएका नेताहरूलाई हामी जस्ता भर्खरै काम गर्न सुरु गरेका व्यक्तिले भन्ने होइन तैपनि मलाई लागेका कुरा हृदयदेखि भन्छु तपाईँहरूको यो व्यक्ति हत्याको राजनीति मलाई उचित लागेको छैन यसले सशस्त्र संग्राम र तपाईँहरूले भनेको जस्तो गृहयुद्धको सृजना गर्छ जस्तो मैले ठानेको छैन मैले यति मात्रै के भन्ने भएको थिएँ कानु सन्याल त रिसाइहाल्नु भयो र नक्सलवादी आन्दोलनको लामो इतिहास भन्न थाल्नु भयो एकछिन दोहोरो बहस नै चल्यो म पनि आफ्नो कुरामा टसमस भएन कानुन सन्यालले हामीलाई त्यस रात त्यहीँ राख्नुभयो राति पनि धेरै सम्झाउने प्रयास गर्नुभयो म उहाँको कुरामा सहमत नभएपछि उहाँले मसँग भएका साथीहरूलाई एक्ला एक्लै पारेर कुरा गर्नुभयो तर उहाँहरूले पनि मेरोभन्दा भिन्न कुरा राख्नु भएनछ हामीले नक्सलवादी नेताहरूसँग एक लागेका कुरा प्रष्टाप्रष्टि राख्यौँ कुरा मिलेन भोलिपल्ट बिहानै छुट्यौँ फर्किने क्रममा साथीहरूलाई त्यहाँ मैले गरेको कुरा तपाईँहरूलाई कस्तो लाग्यो भनेर सोधेँ उहाँहरू र मेरो धारणा समान भएकाले सबैको एउटै राय भन्यो हामीले गरेको कुरा ठिक हो त्यो बिहानको खाना भद्रपुरमा गोपालकृष्ण कहाँ खायौँ र विराटनगर फर्कियौँ नक्सलवादीले तारो बनाए भारतका नक्सलवादी नेताहरूलाई भेटेर फर्केपछि हामीमाथि नक्सलवादीहरूको दबाव अझै बढ्दै गयो हामी पूर्व कोशीका नेताहरूलाई संशोधनवादी डरपोक आदि आरोप लगाउँदै भारतका नक्सलवादीहरूले नेपालका जिल्ला जिल्लामा नेताहरूसँग सोझै सम्पर्क गर्न सुरु गर्न थाले यसको निकै प्रभाव झापामा देखिन थाल्यो मेचीपारी नक्सलवादीहरू वारी हामी उनीहरूले सधैँजसो जिल्लाका नेताहरू हुन्छ कि गाउँका कार्यकर्ता वा विद्यार्थी तिनीहरूलाई सधैँजसो भेटघाट गरी नक्सलवादी धारमा ल्याउने प्रयास गर्न थाले उन्े अंतराष्ट्रीय मूल्य और मान्यता ठाड़े उल्लंघन करी हम पार्टी को आंतरिक जीवन में प्रवेश करें युवा विद्यार्थी भड़काउने पार्टी फोड़ने प्रयत्न करक्सलवादी को ये हरकत थी अर्कतर्फ चीनी या सांस्कृतिक क्रांति को हलचल नक्सलवादी प्रभाव बढ़ाने मदद गई खासगरी युवाहर में प्रभाव बढ़ो इस पूर्वकोशी पार्टी कसरी जोगाने भने कु हमें चिंतित बनायो ठाव में कक्षा चलाने प्रशिक्षण दें नक्सलवादी को विचार कसरी गलत हो भाई में हमी जोड़ दिन थाल चिनिया सांस्कृतिक क्रान्तिबाट प्रभावित भएका कतिपय साथीहरूलाई मैले यसरी सम्झाउन थालेँ तपाईँहरू चिनिया पत्रपत्रिकाहरू पढिरहनु भएको छ पेकिंग रेडियो रहनु भएकै छ मेची पारी भारतमा नक्सलवादीहरूको हतियारबद्ध सङ्घर्षलाई खुल्ला समर्थन गर्ने पेकिङ रेडियोले मेचीवारी नेपालमा राजाको सक्रिय शासनलाई समर्थन गरिरहेको छ पेकिङ रेडियोले समेत मेचीवारी र पारीलाई छुट्याएको छ मेचीवारी र पारी दुईवटा देश हुन् दुईवटा देशमा उसले कसरी दुईवटा नीति लिएको छ त्यो पनि बुझ्नुपर्छ म आफ्नो सङ्गठनलाई जोगाउन धरान धनकुटा झापा विराटनगर सबै ठाउँमा नक्सलवादीहरूको आन्दोलनको विरोध गर्दै हिँडिरहेको थिएँ यसबाट म नक्सलवादीहरूको अझै तारो बन्न पुगेछु नक्सलवादी आन्दोलनबाट प्रभावित हाम्रा साथीहरूले पनि दक्षिणपन्थी भनेर म हमला गर्न थाले पूर्व को सचिवका नाताले पूर्व पार्टीको रक्षा गर्नु मेरो कर्तव्य नै थियो भारतको पश्चिम बङ्गालमा नक्सलवादीहरूले त्यहाँका मार्क्सवादीका कार्यकर्ताहरूलाई सिकार बनाउँदै थिए मार्क्सवादी पार्टी फोड्न र भत्काउन नसकेसम्म आफ्नो पार्टीको विस्तार हुन सक्दैन भन्ने उनीहरूको सोच थियो वैचारिक अमलात त थियो अब उनीहरूले पार्टीप्रति निष्ठावान कार्यकर्ता गाउँ कमिटीका सचिव र नेताहरूलाई भौतिक कारवाही पनि गर्न थाले एउटै पार्टी कमिटीका सदस्यहरू पनि कुको भित्रभित्री नक्सलपादी भइरहेका छन् थाहा हुँदैनथ्यो कमिटीको बैठक बोलाऊँ भने रात विरात कमिटिको बैठक बोलाउन लगाउँथे अनि मौका छोपेर सचिवको हत्या गरिदिने जस्तो जघन्य अपराधिक काम पनि नक्सलवादीहरूले बंगालमा गर्न थालिसकेका थिए जुन कुरा त्यस बेलाका भारतका पत्र पत्रिकाहरूमा छापिएको थियो हामी कहाँ पनि यस्तै रोग सल्किने हो कि भन्ने आशंका थियो मलाई अझै सम्झना छ तेरोथुमबाट खड्ग प्रसाद नाम गरेका एकजना कमरेड मलाई लिन विराटनगर आउनुभयो उहाँले ताप्लेजुङ तेह्रथुम पुरै घुमाऊ एक डेढ महिनाको कार्यक्रम बनाई पार्टी कक्षा सञ्चालन गरौँ भनेर लिन आएको भन्नुभयो म त हिँड्न पनि तयार भइहालेँ त्यसबेला कमल कोइरालाले पश्चिम बङ्गालमा भएका घटनाहरू सुनाउँदै नचिनेको मान्छेसँग जानु हुँदैन भने तर मैले त्यति टाढाबाट साथी लिन आउनुभएको छ जान्छु जे त होला भने कमलले हिँड्ने बेलामा पनि मलाई सतर्क गराउँदै रात कुनै बैठकमा नजान सल्लाह दिएका थिए म तेह्रथोन ताप्लेजुङका धेरै ठाउँमा पुगेँ तिब्बतसँग सिमाना जोडिएको खोकलिङसम्म पुगेँ एक महिनाको कार्यक्रम सकेर आएँ त्यस्तो कुनै अप्रिय घटना भएन तर त्यस्तो घटना झापामा भयो झन्डै ज्यान गएन म त नक्सलवादी आन्दोलनबाट प्रभावित साथीहरूलाई सम्झाउँदै बुझाउँदै हिँडिरहेको थिएँ यसै क्रममा झापा पुगेँ झापाको शनिश्वरीमा कार्यक्रम गऱ्यौँ साथीहरूको राम्रै उपस्थिति थियो आफ्ना कुरा भन्थे साथीहरू विवाद उठाउनुहुन्थ्यो गरममा गरम बहस हुन्थ्यो कतिपय कमरेडहरूले मेरो कुरामा चित्त बुझाउनुहुन्थ्यो भने कतिपयले खुल्ला विरोध गर्नुहुन्थ्यो जे भए पनि छलफल चलि थियो राम्रै कुरा भइरहेको थियो शनिश्वरीको छेउमै कालिका स्थान गाउँ छ त्यहाँ झापा जिल्ला कमिटी सदस्य टिका सापकोटाको घर थियो हामी त्यहीँ बस्यौँ काठको दुईटाले घर थियो उहाँकी श्रीमती दुई छोरा र दुई छोरीहरू घरमै हुनुहुन्थ्यो त्यहाँ कार्यक्रम राखिएको थियो केही साथीहरू आउनुभयो तर त्यस कार्यक्रममा नक्सलवादी आन्दोलनबाट प्रभावित भएका तिल विक्रम लगायत केही क्रियाशील साथीहरू आउनु उहाँहरूलाई खबर पनि गरिएकै हो किन आउनु भएन भन्नेबारे केही बेर छलफल भयो अनि मैले भोलि बिहान भए पनि बोलाएर ल्याउनुहोला कुरा त गर्नै पर्छ अहिले रात पनि पर्यो कु कहाँ हुनुहुन्छ किन दुःख दिने भोलि बिहानै कुरा गरौँला हामीले पार्टीका समर्पित साथीहरूसँग कुरा त गर्नैपर्छ कुरा मिल्ला वा नमिल्ला त्यो आफ्नो ठाउँमा छ तर म पार्टी सचिव भएको नाताले एकपटक त उहाँहरूसँग भेटेरै छलफल गर्छु भने मेरो कुरामा साथीहरूले पनि सहमति जनाउनु भोलिपल्ट साथीहरूलाई बोलाइ कुरा गर्ने सहमति भयो साँचो झमक्क परिसकेको थियो म खाना खाएर रामप्रसाद खनालसँग घरको माथिल्लो तलाको कोठामा कुरा गरिरहेको थिएँ एक दुईजना मान्छे आएर सापकोटाजीलाई बोलाउन थाले उहाँ तल झर्नु ती मान्छेहरूले एउटा खबर ल्याएका रहेछन् उनीहरूलाई नक्सलवादी आन्दोलनबाट प्रभावित साथीहरूले पठाउनु रहेछ त्यहाँबाट एक डेढ किलोमिटर परै एउटा गाउँमा बैठक आयोजना गरिएको छ उनीहरूले त्यस बैठकमा जानका लागि हामी त भरत मोहनजीलाई लिन आएको भनेछन् सापकोटाजी माथि हामी आएको कोठामा आएर यसरी साथीहरू आएका छन् के गर्ने हो भन्नुभयो हामी तिनजना बिचमा छलफल भयो अहिले राति जानु उचित छैन भन्ने नजाने कुरा भयो बोलाउनु आएका साथीहरूलाई भोलि बिहान यहाँ आउनुहोस् भनौँ होइन भने हामी उतै जाउँला यो कुरा उताका साथीहरूबीच छलफल गरी हामीलाई खबर पठाउनु होला भन्नुहोस् भनेर सापकोटाजीलाई तल पठायौँ उहाँले तल ओर्लेर त्यही सन्देश दिनुभयो ती साथीहरू फर्केर गए त्यसको डेढ दुई घन्टापछि तल फेरि ओहल्ला हुन थाल्यो भरतमोहनजी तल ओर्लनुहोस् हामी अहिले नै यहीँ कुरा गर्छौँ भन्न थालेँ सापकोटाजी तल ओर्लनु भयो पच्चिस तिसजना मान्छेको हुल थियो अरे र उनीहरू उत्तेजित हुँदै थिए हाम्रो नेता भएर हामीले बोलाउँदा हामी आजै कुरा गर्छौँ बोलाउनुहोस् भनेर उफ्रिन थालेँ सापकोटाजीले माथि आएर सबै कुरा बताउनु भयो हुन त ती सबै कुरा हामीले माथिबाट सुनेका थियौँ म चाहिँ अब तल ओर्लउनु पर्यो भनेर उठ्न लागेको थिएँ रामप्रसादजीले रोक्नु भयो मैले तपाईँ सापकोटाजी र उहाँका छोराहरू लिएर जाउँ न के हुन्छ र भने यत्कै में सापकोटाजीक श्रीमती हमी कोठामा कोठा में आईपुग् भाई तानेर आपको कोठा में लगी बाहरी ढोका को छेस्कनी लगवान्सपर निस्किए करान थाल् भ मेरे घर में नरहत्या होने दिन्न पीं भोलि बिहान महां विदा कर दू अे मनलाग् तैग मेरू आगन में यह रात को समय में कई होने वहां संगे वहां का छोरा छोरी सब बाहर निस्के तला का मानेह मैं तल आइज यह संशोधनवादी नेता भनी रहें त्यहाँ आउने मध्येमा सायद कोही सापकोटाजीका इष्टमित्र र नजिकका मान्छेहरू पनि थिए कारे फेरि गाउँघरमा त गाउँले नाता पनि हुन्छ ती सबै के के कुराले हो तल त्यसरी कराएर उफ्रिने र गाली गरोज गर्ने मान्छेहरू सिँढी चढेर माथि आउन सकेनन् केही समयपछि उनीहरू फर्केर गए र त्यहाँ शान्ति भयो भोलिपल्ट बिहान हामी त्यहाँबाट हिँड्यौँ त्यहाँका मानिसहरू भन्थे उनीहरूले बोलाएको बेलामा गएको भए तपाईँको हत्या हुन सक्थ्यो त्यो रात सापकोटाजेकी श्रीमतीले रोकेर रक्षा नगरेको भए अथवा तपाईँ तल ओर्लेको भए तपाईँलाई घिसार्दै खेतमा लगेर उनीहरूले हत्या गर्थे त्यो बेला के हुन्थ्यो भन्न सक्दैनौँ पछि नक्सलवादी आन्दोलनमा खुल्लै रूपमा लाग्नुभएका राधाकृष्ण मैनाली भन्नुहुन्थ्यो त्यो दिन तपाईँलाई मार्ने कुरा थिएन तपाईँसँग दोहोरो बहस गर्ने र धम्क्याउने कुरा मात्र थियो उता बङ्गालतिर नक्सलवादीहरूले आफ्ना नेताहरूलाई मारेको खबर आइरहेको थियो यतातिर वर्ग दुश्मनलाई खत्तम गर्ने कार्य पनि सुरु भइसकेको थियो जे म एउटा दुर्घटनाबाट जोगिएँ त्यसपछि म विराटनगर आएँ जापामा पार्टी सचिव मदन खपाङ्गी मेची खोलाकै डिलमा बस्नुहुन्थ्यो उहाँको घरबाट नक्सलवादी जान र नक्सलवादीबाट उहाँ कहाँ आउन सजिलो भएर होला पारिका नक्सलवादीहरूसँग उहाँको हिमसिम बढी थियो त्यसले पनि उहाँ उतातिर बढी आकर्षित भएर नक्सलवादी आन्दोलनमा लाग्नुभयो त्यसैगरी मोहनचन्द्र अधिकारी राधाकृष्ण मैनालीहरू पनि नक्सलवादी आन्दोलनबाट बढी प्रभावित हुनुभयो उहाँहरूको सम्पर्क बढ्न थालेको थियो उहाँहरूले उतातिरका नेता यता ल्याउने गर्नुहुन्थ्यो साँच्चैकै भन्यो भने उहाँहरू बाहिरी रूपमा मात्र पूर्वकोशी प्रान्तीय कमिटीमा आबद्ध हुनुहुन्थ्यो भित्री रूपमा उहाँले नक्सलवादी पार्टी बनाउनु भएको थियो भन्ने खबर मैले पाइरहेको थिएँ मलाई यस्तो खबर द्रोणाचार्य छेत्रीले दिइरहनुहुन्थ्यो द्रोणाचार्य छेत्री दुई हजार अडचालिस सालको निर्वाचनमा एमालेको टिकटबाट विजयी भई संसद बन्नुभएको थियो उहाँ पूर्वकोशी पार्टीको निष्ठावान कार्यकर्ता हुनुहुन्थ्यो मोहनचन्द्र अधिकारीले झापामा काम गर्न पूर्वकोशी प्रान्तीय पार्टीले पठाएको थियो उनी नक्सलवादी लाइनतर्फ लागेछन् यस कुराको जानकारी पाएपछि उनलाई फिर्ता बोलाउने खबर पठाइयो तर उनी आउन मानेनन् कतिपटक त भेट पनि भएन यता उनी नक्सलवादी गुटका नेता भएर एक्सन गरिरहेका छन् भन्ने खबर पाएपछि उनलाई पार्टीबाटै पक्रेर विराटनगर ल्याउन मान्छे पठाइयो उनी आए मैले उनलाई यस्तो एक्सन गर्दै हिँडेको हो भन्दा उनले इन्कार गरे पछि मैले सविस्तार घटनाको विवरण सुनाएँ उनले तपाईँलाई यो सबै कसरी थाहा भयो भने म यतिको टाढा मान्छेले त यतिको विवरणसहित सब कुरा थाहा पाउँछु भने सरकारले थाहा पाउँदैन कस्तो बेबकुफी कुरा गरेको मैले भने त्यसपछि नबोली उनी गए पक्राउ परे उनीमाथि ज्यान मुद्दा लाग्यो र लामो समयसम्म जेलमा पनि बसेँ गणेशमान सिंहको शब्दमा उनी नेपालको नेल्सन मन्डेला भए अब यी साथीहरूले झापामा मात्र होइन तेरुम धनकुटामा पनि पूर्वकोशी पार्टीका विरुद्ध जिहाद छेडे यसरी दुईधारको सङ्घर्ष पूर्वकोशीका हरेक पार्टी कमिटी सङ्गठन र चेतनशील व्यक्तिहरूबीच चल्न सुरु भए